रत्नगर नगुर, नगरपालिका भित्रका विभिन्न ऐलानी जग्गाहरूमा विगत दुई हजार तीस सालदेखि एक हजार भन्दाहरू गरीब तथा सुकुम्बासीको रूपमा बसोबास गरी आएका छन् विभिन्न प्रकारका प्राकृतिक तथा गरिबीको कारण बाध्यताबद्ध सुकुम्बासी तथा गरिब हुनु परेको अवस्थाबाट अझैसम्म पनि ती समुदायहरू माथि उठ्न नसकिरहेको अवस्था छ समयको परिवर्तन आएका विभिन्न पर परिवर्तनहरूको बावजुद पनि सुकुम्बासीको बिल्ला हटाउन नसकेका यहाँका बासिन्दाहरूको मानसिकतालाई सधैँभरि सरकारी निकाय तथा विभिन्न संस्थाहरूबाट आइरहने उठिबासको बासको त्रासले आनन्दक साथ जीवन बाँच्न पाउने अधिकारबाट वञ्चित गराइरहेको अवस्था छ राज्यमा रहेका सुकुम्बासीहरूको समस्या समाधान गर्ने उद्देश्यले विभिन्न समयमा गठन भएका सुकुम्बासी समस्या समाधान आयोगहरूबाट यस भेगका बासिन्दाहरूको स्थायी बसोबासको आधार तयार गर्न सकेको छैन अब बन्ने संविधान सभामा सुकुम्बासीको हक अधिकार सुनिश्चित हुनुपर्ने र सुकुम्बासीलाई हुकुम्बासीमा परिणत गर्न राज्यले एउटा कोटा राहतको रूपमा सुकुम्बासीलाई व्यवस्था गर्नुपर्ने सुकुम्बासीहरूको माग रहेको बताउनुहुन्छ नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तामाङ सुकुमवासी एउटा अवस्थामा जुन एउटा बेवास्ताको जुन अवस्थामा रहिरहेको कारणले गर्दा सुकुमवासीलाई स्थायी बसोबास र गाँस बाँस जुन ग्यारेन्टी दिनुपर्ने जो पहिला पनि पहिलाका यहाँका राज्यले जुन दिनुपर्ने जुन कुराहरू पहिला पनि दिन्छु भन्ने एउटा आशाको रूपमा मात्रै राखिरहेको अवस्थालाई चिर्दै अब चाहिँ अब बन्ने संविधानमा सुकुमवासीको पनि हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने विषयको कुरालाई चाहिँ हामीले उठान गरेको छौ र सँगसँगै फिर यहां जहांसम चाहिए बनने जो संविधान में सुकुमवासी सुकुमवासी यदि निर्मूल नहीं हो सुमवासी सुकुमवासी हुक्मवासी में जो पत करने होने हमी राज्य कोटा राहत को रूप में सुकुमवासी व्यवस्थापन कर पर्च हम मग न नगरपालिका भित्रका भित्र तेह्र समुदायमा सुकुम्बासीहरूको घर संख्या पाँच सय छत्तिस छ भने रहेको छ कुनै निश्चित स्थानमा भोग गरी बसेको खण्डमा त्यहाँको स्थानीय निकायबाट पाउनु पर्ने विभिन्न सुविधाहरूबाट समेत आफूहरू पछाडि परेको गुनासो गरिरहँदा चितुवन क्षेत्र नम्बर दुईका नवनिर्वाचित सभासद शेषनाथ अधिकारीको प्रतिबद्धता यस्तो छ सुकुम्बासीहरूको सम्बन्धमा वास्तवमा उनीहरूको पीड़ा चर्को छ दर्दनाकै छ खेती र मैले बुझेसम्म सबभन्दा पहिलो कुरो त उनीहरू जहाँ बसिरहेका छन् त्यो जमिन उनीहरूको स्वामित्वमा छैन त्यो जमिन जहाँ उनीहरूले घर गरेका छन् आफ्नो परिश्रम पसिनाका फोपाले साना साना जे जसरी जस्तो घर बनाएका छन् त्यसको स्थायित्व बोध भएको छैन उनीहरूलाई त्यसकारणले उनीहरूको नाममा त्यो जग्गा आउनु पर्यो लाल पूर्जा उनीहरूको नाममा हुनु पर्यो पहिलो कुरा त्यो हुने बित्तिकै कै अनि उनीहरूले भोगिरहेको खानेपानी लैजान नपाउने अथवा चाहिँ बिजुलीको मिटर नपाउने अथवा अरू अरू तमाम सुविधाहरू राज्यको तर्फबाट वा नगरपालिकाको तर्फबाट पाउनुपर्ने सुविधाहरू जो नपाइरहेको अवस्था छ त्यसबाट मुक्ति मिल्छ त्यसका लागि उनीहरूको नाममा जग्गा दर्ता गरिदिनका लागि र उनीहरूको उचित व्यवस्थापन यदि जग्गा दर्ता नहुने नै ठाउँ त्यो गर्न नमिल्ने नै भने उनीहरूको वैकल्पिक व्यवस्था के हुन सक्दछ त्यसमा चाहिँ एउटा जनप्रतिनिधिको नाताले उनीहरूको पनि समेत प्रतिनिधिको नाताले मैले चाहिँ नि जटेर लग्छू रवश्यकता पर्यपनी संविधान सभा में क्रो उठा कानून परिवर्तन करना का दवाब दी स्थानीय स्तरमा रहेका राजनैतिक दलहरू निकायहरू र सरोकारको सकारात्मक सोच भयो भने मात्र गरिबी निवारण तथा सुकुम्बासी समस्या समाधान हुने सुकुम्बासीहरू गुनासो गर्दै आउँदा नगरपालिकाले भने सहयोग गर्दै आएको बताउनुहुन्छ नगरपालिकाका का कार्यकारी अध्यक्ष पुरूषोत्तम सापकोटा सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनको लागि भएन सुकुम्बासी सरकुम्बासीहरूले भोगिरहेका समस्यालाई यथार्थ रूपमा बुजी राज्य निकाय र रा। नीति तयार गरी अगाडि बढ़न सके मात्र नेपालबाट साँचै नै सुकुम्बासी समस्या समाधान हुने थिए